नमस्कार तथा शुभ प्रभात बिहानी हो साथसँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षीबाट मित्र रैजनसँगै आवाजबाट कार्यक्रम प्रस्तोता म सूर्य ढकाल सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्ल्यु लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानी अन्तर्गत रहेर हामी है चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछौँ भने कार्यक्रमको दोस्रो चरणमा रहेर र तु ग्रह गोचर समितिका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको तेस्रो चरणमा रहेर आज रेडियो अर्पण एक सय चार थपलो पाँच मेगाहरजीबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा का प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको चौथा यानि कि अन्तिम चरणमा रहेर तपाईँकै जन्मदिनका शुभकामनाहरू केही शब्दहरू प्रस्तुत गर्नेछौँ र हाम्रो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आज मिति विक्रमसम्म दुई हजार साल जेठ महिना बाह्र गति आइतबार तदनुसार दुई हजार तेह्र मे छब्बिस तारिक ज्येष्ठ कृष्ण पक्ष प्रतिपदा तिथि बिहान आठ एक बजे उपरान्त द्वितीयतिथि ज्येष्ठ नक्षत्र राति आठ छ बजे उपरान्त मोल नक्षत्र सिद्धियोग साँझ छ बजे उपरान्त साध्य योग तैतिलकरण आनन्दादि योगमा काँड योग चन्द्रमा वृश्चिक राशिमा राति आठ छ बजीसम्म उपरान्त धनु राशिमा उद्योग बेला बिहान छ बयालिस बजेसम्म युथ भएकै तपाईँको लागि आजको पञ्चाङ्ग कार्यक्रमको पहिलो चरणमा प्रस्तुत गरिसकेका छौँ र सा। कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा हुनेहरूका लागि आजको दिन तपाईँको लागि ठिकै रहेको देखिन्छ कुनै कामको नेतृत्व आफैले गर्नुपर्ने देखिएको छ भने तपाईँले गर्नुभएको कामको अरूले कुरा गर्ने खालको समय रहेको छ शिक्षाको विषयमा परिवर्तन हुने सम्भावना अलि बढिरहेको छ विदेश यात्राको लागि राम्रो अवसर आउने खालको दिन रहेको छ भने विचार पुर्याएर काम गर्नुहोला राशि तपाईँको समय माया प्रेममा खर्च हुने देखिन्छ भोग विलासको सामान किनमेल हुने देखिएको छ अधुरा काम पुरा हुने समय रहेको छ सोच र अगाडि बढ्नुहोला तपाईँको लागि आजको दिन त्यति भर पर्दो रहेको छैन विभिन्न वाहनामा शारीरिक तथा मानसिक परिश्रम गर्नुपर्ने देखिन्छ विचार गरेर अगाडि बढ्नुहोला कामा सफलता मिल्ने देखिन्छ नयाँ वस्तुको उत्पादन हुने देखिएको छ भने आफन्तबाट त्यति संगत तपाईँलाई विश्वास नहुन पनि सक्छ मानसिक चिन्ता बढ्नेछ बौद्धिक काममा सफलता मिल्ने देखिएको छ नयाँ वस्तुको उत्पादन हुने देखिन्छ आफन्तबाट त्यति राम्रोसँग तपाईँलाई विश्वास नहुन पनि सक्छ मानसिक चिन्ता बढ्नेछ सावधानी अपनाउनुहोला तपाईँको लागि आजको दिन त्यति उचित रहेको देखिन्न माया प्रेममा पनि रमाइलोको समय रहेको छ परिवारमा एकदम रमाइलोको समय बित्नेछ भने काम बन्ने खालको समय भने तपाईँको लागि आजको दिनमा नभएको देखिन्छ आजको दिन तपाईँको लागि ठिकै रहेको देखिन्छ कुनै कामको नेतृत्व आफैले गर्नुपर्ने देखेको छ तपाईँले गर्नुभएको काम सफल हुने खालको दिन रहेको छ धार्मिक सामाजिक काममा संलग्न हुनुपर्ने खालको समय रहेको देखिन्छ पूजामा ध्यान जाने खालको दिन रहेको छ केही गर्दा विचार गरेर गर्नुभयो भने आजको दिन तपाईँको लागि राम्रै देखिन्छ तपाईँको लागि आजको दिन सफल रहने देखिन्छ बिहानैदेखि शुभ र रहने सङ्केत पाउनुहुनेछ सा भने सामाजिक काममा बढी मन जाने देखिन्छ र अन्त्यमा मीन राशि र रा अन्त्यमा मीन राशि मिन राशि हुनेहरूका लागि आजको दिन ठिकै रहेको छ सामाजिक कामबाट तपाईँको मन प्रसन्न रहनेछ भने विपरीत लिङ्गीबाट पनि राम्रो सहयोग मिल्ने देखिन्छ यो त यो तपाईँ केही ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार थपलो पाँच मेघाहर्सबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजीसम्म विविध राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ आठ बजीदेखि आठ पाँचसम्म तपाईँ ट्राफिक खबर सुन्न सक्नुहुनेछ भने आठ पाँचदेखि नौ बजीसम्म नेपाली पुराना फिल्म गीतहरू सुन्न सक्नुहुनेछ नौ बजीदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँ कार्यक्रम लोकझन्कार सुन्न सक्नुहुनेछदेखि दस पन्ध्रसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजीसम्म कार्यक्रम मेरो रचना सुन्न सक्नुहुनेछ सहकर्मी दीपेन्द्र थिङको साथमा एघार बजीदेखि एघार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ एघार दसदेखि मध्याह बाह्र बजीसम्म तपाईँ कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुने हुनेछन् सहकर्मी साथीहरू सम्सना श्रेष्ठ र राजन दिल गुरुङको साथमा मध्याह बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म तपाईँ नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि देउस एक बजीसम्म नन बलिउड पुराना गीत सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एक दसदेखि दुई बजीसम्म अफलाइन चोइस दुई बजीदेखि दुई दससम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ दुई दसदेखि तिन बजेसम्म तपाईँ कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ मनोकामना सुन चाँदी पसलले प्रायोजन गरेको स्वयं मेरो साथमा हेरौँ तिन बजेदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार तिन पन्ध्रदेखि चार बजेसम्म तपाईँ कार्यक्रम बलिउड कामडाउन सुन्न सक्नुहुनेछ सहकर्मी साथी सागर ढुङ्गानाको साथमा चार बजेदेखि चार दससम्म अर्पण खबर चार दसदेखि पाँच बजेसम्म तपाईँ कार्यक्रम टप अफ दि पप सुन्न सक्नुहुनेछ सहकर्मी साथी राजन देलघ्रङको साथमा पनि पाँच बजीदेखि पाँच बजीसम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ पाँच तिसदेखि साँझ छ बजीसम्म तपाईँ सारगीको भलाखुसारी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि साँझ सात बजीसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि साततिससम्म कार्यक्रम अर्पण शुभ सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा रहेर भने साततिसदेखि राति आठ बजीसम्म साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ तिसम्म तपाईँ नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँ साझा सवाल सुन्न सक्नुहुनेछ भने दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजीसम्म तपाईँ खोलदुली डट सुन्न सक्नुहुनेछ र त्यस हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान तपाईँको माझमा श्रीमद् भागवत र प्रवचनमालाई लिएर चार बजीदेखि पाँच बजीसम्मको यो बिचमा उपस्थित हुनेछ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँ प्रभात बाँडी सुन्न सक्नुहुनेछ भने छ बजीदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजेसम्म बाढी बहस सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र पुनः तपाईँको हाम्रो भेट कार्यक्रम सुपोबिहानीमा हुने नै छ र जति पनि समाचार मूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको होटल स्टार ब्याङ्कवेटले गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा का प्रस्तुत गरिसके अब पनि प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथो यानिकै अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरूतर्फ Happy birthday to you Happy birthday to you Lala. Happy birthday to you Happy birthday to you कुलेफुल कोडालीमा बसीर तिमी हाँस् यो माया तिमीलाई ह्यापी बर्थडे टु यु आज जन्मदिन पर्नु हुने तपाई सम्पुटा जति फोन आउँछ तपाई सम्पुटाको लागि र आजको दिनमा पनि हामीलाई कुनै पनि शुभकामनाहरू बेही शब्दहरू भने प्राप्त भइरहेका छैनन् त्यसैले आज जन्मदिन पर्नुहुने तपाईँ जति पनि हुनुहुन्छ हो तपाईँ सम्पूर्णमा जन्मदिनको लाखौँ लाख शुभकामना र प्रत्येक बाहिर बाहिरमा सफलता मिल्दै जाओस् तपाईँले आँटेका चाहेका प्रत्येक चाहना इच्छाहरू पुरा हुँदै जाऊँ यो शुभकामना रहन्छ र यही शुभकामना सँगसँगै हामी कार्यक्रमबाट छुटेर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो कार्यक्रम सुन्नुहुने प्रत्यक्ष रूपमा होस् या इन्ट्रोनेट अनलाइनमा तपाईँ सम्पूर्णलाई धन्यवाद अनि धन्यवाद यतिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रोसनलाई भनी र कार्यक्रम शुभ बिहानीको आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल पनि बिदा हुन चाहन्छु अवश्य नमस्कार शुभ दिन शुभ समय हाथ पे पी मसार झिके मैं मया को किनारा तिमस भेटे मेरो जीवन में तीमी तीमी मेरो जीवन स यो मिमी लाख वर्ष बाचा यो खुशी रमाइलो आऊमी ले रणों खुशी रमाइलोमी लेटु भित्र ढुकी दुग अजम बरी माया गाँसो मुटु भित्र ढुकी अजम बरे माया गासो को डाली मां यो माया तिमी मनोरंजन का हजूरा हम